उपस्थित मोबाइल सेटसम्म पुग्नु भएको छ रिजनलाई सुन्दै हुनुहुन्छ कार्यक्रम कलिउड काउन्टाउन आउने गर्छ प्रत्येक सातको बुधबार अपराह चार बजेकोपछि करिब करिब 5 बजेसम्म मात्र सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हजमा रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा विश्वभर सुनिरहनु भएको छ र प्रोग्राम रहेर हामीले नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ यतिखेर प्रदर्शन भइराखेका चलचित्रहरू प्रदर्शनको नजिक नजिक आउनु लागेका चलचित्रहरू अनि प्रदर्शन भएर आज पनि गीत सङ्गीत रहेका छन् र लाग्नु पर्ने टेन पोजिसन तर्फ त्योभन्दा अगाडि जानकारी गराउन चाहन्छु यो साता नेपाली कथाङ चलचित्र नोट बुकको गाला रातै काउन्टाउनबाट बाहिरको छ भने नयाँ न्युन्टी मारेको छ नेपाली कथाङ चलचित्र लफडा नम्बर टेन पोजिसनमा लफडाले न्युन्टी मारेको छ रिएन्ट्री भन्नुपर्छ यो फिल्मले फिल्म साउन्ड अठार गतिबाट प्रदर्शनमा आउन लागेको छ रि इन्ट्री मारेको छ कलिउड काउन्टाउनमा फिल्म लफडाको गीतले प्रस्तुतकर्ता नान कतिवटा हुन् भने असोसेष्ठको निर्माणमा फिल्म तयार भएको नान कतिवटा किसान गीत छ बाँकी कुरा हामी गीतपछि गरौँला रेन क्वेसनमा नेपाली कथा चलचित्र लफडाबाट आइटम सङ्ग नम्बर टेन हुन्छ बारम्बारो छ जेट कंट्रोल जेट वाली कथनक चलचित्र लफ्टा को गीत यहाँ सुनी रहने शाम अठारह गति आ, यो चलचित्र अल नेपाल रिलिज हुँदैछ र प्रस्तुतकर्ता नारायण नारायण ना खतेवडाले फिल्म गजबको बनाएको छु भनेर राखेका छन् र रा फिल्मले निकै राम्रो व्यापार गर्ने कुरामा पनि निकै आशावादी रहेका छन् प्रमोद खड्का वाकिन खड्की मुकेश ढका जर्ना थापा निराजन प्रधान दिपेन श्रेष्ठ मुकुन्द थापा सुनिल थापा सुन्दत पाण्डे लगायतका कलाकारको केन्द्रीय भूमिका भएको छ फिल्म लफडामा द्वन्द्व प्रधान सँगसँगै गीत सङ्गीतमा पनि निकै राम्रो काम भएको कुराकानी गर्दा राखेका छन् नारायण खतेवडाले अब फिल्म गरेको छ नेपालीन चलचित्र मन्जरी र मन्जरी तल छर्दैछरी उसको गीतियाले सुनिराउनु भएको छ नेपाली कथानचल चित्र मनजरीबाट राखेको तेज जादू बोलको गीतियाले सुनिराउनु भएको छ एक स्टेप तल झरेको छ गत हप्ता भन्दा नम्बर चेनमा लफडा नम्बर ९ मा मनजरी अबला नम्बर 8 प्रतिशतको गीत सुनिपालो नम्बर 8 प्रतिशत क्यान्सल गरेको छ पहिलो माया हो मेरो रिलीज भइसकेको फिल्म हो अबला बोनी क्यालेड काउन्टरको नम्बर 8 प्रतिशतमा नेपाली कथानचल चित्र पहिलो माया हो मेरोबाट टाइटल सङ नम्बर 8 तिम्रो गुरा मुटुमै राखिदि चलचित्र सुनौला बाटो हम लूरे होने सुनौला बाटो हम लाई बुरे हो सपना पूरा होने दो दिन झुले एक दिन झुले ट प्रशनमा आउन लागेको नेपाली कथाङ मजा नमश्क लिउ मजा लिउ मजा देऊ मजा देऊ मजा लिउ मजा लिउ मजा देऊ मजा देऊ मजा जवानी को लिउ मजा जिंदगी को लिउ मजा तेरे हृदय पछि जिसको हौसला जा लिउ मजा लिउ मजा के असर चौदह गति प्रदेश में लगे कत चलचित्र लरेवर को सुनी रहनेजा शंकर आचार्य फिल्म का निर्देशकन्नी प्रस्तुतकर्ता हो राजा आचार्य गजित विष्ट सुमिना घिमिरे नैरज बोड़ राजा आचार्य शंकर आचार्य लगायत के कलाकार को प्रमुख भूमिका रहकर लव फरेवर में रिम्म गजब को बनाई भंकर आचार्य फिल्म को पब्लिशिटी में ये खेल उन्नी निके र पड़ेगा राम्रो व्यापार गर्नेमा उनको निकै विश्वास रहेको छ सुमिना घिमिरेले योभन्दा अगाडि देरे फिल्म खेलिसकेकी छिन् र धेरै फिल्मको तुलनामा उनको यो फिल्ममा अभिनय को धेरै तारिफ गरेका छन् शङ्कर आचार्यले र वास्तवमा अभिनय गर्न जान्ने नायिकाको सूचीमा राखेकी राखेका छन् शङ्कर आचार्यलाई आचार्यले सुमिना घिमिरेले घिमिरेलाई र फिल्म निकै राम्रो बनेकोले चल्ने कुरामा आशावादी रहेको छ लभ फरेभरको रिलिज भइसकेको फिल्म हो नानी राखेको छैन कहिले रिलिज हुन्छ थाहा छैन गौजानी रामरी उठ मलाली जन राम ओ आखा म गाजल ली रामरी ओठा मलाली जन राम ए माला गरेको छ चनको नम्बर फोर पैसनमा नेपालीन चलचित्र रोमान्सबाट टाइटल छ Okay, सुपारी भेटेर माया भर में कितनी मिल आई है स्टेहहुन्छ स्टेहहुन्छ माया भर में कितनी मिल आई है ओके okay, भेटेर तिमीलाई एउटा कुरा भन्नुहोस् नेपाली कथन चलचित्र सुपारीबाट राखेको थिए अब सानै नै प्रदर्शनमा आउँदैछ सुपारी र सुपारीलाई निर्देशन गरेका हुन् शिव घिमिरेले फिल्मबाट निकै अपेक्षा राखेका छन् शिव घिमिरेले र रा फिल्म राम्रो बनाएको कारण चल्ने कुरामा आशावादी रहेका छन् कलाकारको कुराकानी गर्ने हो भने गजित विष्टना थापा लगायत कलाकारको केन्द्रीय भूमिका रहेको छ फिल्म सुपारीमा सुपारीको गीत थ्री पोइसनमा बिस्तार बिस्तारै माथि चढ्दैछ अबलाई नम्बर टु पोइसनको गीत पनि पालौ नम्बर टु पोइसन क्याप्चर गरेको छ यतिखेर प्रदर्शन भइराखेको फिल्म रिया रियाका निर्देशक निर्माता सँगसँगै नायकको रूपमा फिल्ममा काम गरेका छन् सुजित कुमार उपाध्याय फिल्मका निर्देशक निर्माता र नायक हुन् र फिल्म राम्रो बनेको छ स्टोरी सँगसँगै गीतमा अलिकति नयाँ नौ दिन खोजेका छन् सुजितले अब यो फिल्म प्रदर्शन भइरहेको आएको छ जहाँ जहाँ प्रदर्शन भइराखेको छ त्यहाँ त्यहाँबाट राम्रो प्रतिक्रिया पाएको छ नारगटमा पनि चाँडै प्रदर्शनमा आउँदैछ फिल्म रिया अबले हामी के सुन्छौ नेपालको चलचित्र रियाबाट टाइटल सङ आइ लभ यु रिया, रिया। नम्बर 2 रातदिन तड्पाउने निन्द्रा सबै धोकाउने रातदिन छटपटीले तिम्रो यादमा बोलाउने तिम्रो लागि मर्न सक्छु तिम्रो लागि मार्न सक्छौ एक इसारा गर मात्रै यो दुनिया छाड्न सक्छौँ आई लभ यु रिया आई लभ युरिया आई लभ यु रिया ekles samti bar bar aun ekles samji ha chuma ekles samji kar aun ekles samti do chuma mero hope ma mero maaya hun simro mero hope ma mero machaya hun simro chhaya chhaya chhaya chhaya maunti mero timro chhaya maya maya maya maya maunti mero mero maya chhaya chhaya chhaya chhaya maunti mo timro chhaya maya maya maya maya maunti mero pashu banne timi pashu maya ko jo banne timi fash maya ko ho yo mari jo banne timi fash maya ko ho yo mari i love you dear i love you dear i love you dear sat sat sat banda bande sat din ro chupi ho ki maya maya banda bande timi ar kai ko hune ho chot ma pani sakina timi ko sak ko hune chha no timi mero bai no man sak ko pani hune chha ना अब चाँडै नै प्रदर्शनमा आउँदैछ फिल्म रिया अब लाइफको गीत छ नेपाल हो त्योभन्दा अगाडि नम्बर मा पछि गरेको छु यतिखेरिरी निर्देशक श्रेष्ठ सङ्गीतले ेका दिएका छन् र कलाकारको कुराकानी गर्ने हो भने राजेशमाल करिष्मानदरको जोडीले हामीले विशेष रूपमा देख्न सक्छौँ भने सँगसँगै जिया केसे राज तिमल लगायतका कलाकारको पनि केन्द्रीय भूमिका रहेको छ फिल्म हो यही माया हो यतिखेर देशव्यापी प्रदर्शन भइराखेको छ र फिल्मले निकै राम्रो व्यापार गरेको छ र दिपक श्रेष्ठले निकै राम्रो काम गरेको कुराकानी गर्दै कर आइराखेका छन् र योभन्दा अगाडि उनको सफल फिल्म धेरै रहेका छन् जस्तो कि फर्की राखा है पर्खिबसेँ र यो फिल्म चाहिँ निकै राम्रो भएको थियो र यो फिल्म जति राम्रो भएको छ त्योभन्दा राम्रो चाहिँ हो यही माया हो भएको छ भनेर उनले विभिन्न मिडियामार्फत भन्दै राखेका छन् अब फिल्म के कस्तो बनेको छ त्यो जसले फिल्म हेर्नुभएको छ उहाँले मूल्याङ्कन गर्न सक्नुहुन्छ र फिल्म फिल्मले राम्रो व्यापार गर्दै जाओस् हाम्रो तर्फबाट शुभकामना सँगसँगै अबलाई भने नम्बर वान क्वेसनमा नेपाली कथा चलचित्र हो यही माया हो गीत छोड्दै प्रोग्रामबाट छिटुन पढ्नु गर्ने सा सा सागर स्वागतु हवस् नमस्कार कि <muchas> यो